नमस्कार सबैका लागि सधैँका लागि रेडियो अर्फसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोफ डट कमबाट साथ सुनिरहनु भएको एक दूरसञ्चार गाडी सड़क गर्न खोज्ने सद्भावना पार्टी, का पार्टी राजेन्द्र महतो पक्षधरका कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो संविधान सभा चुनावको मैती छिट्टै घोषणा हुनुपर्ने चितवनलाई लोड सेडिङ मुक्त जिल्ला बनाउनु पर्ने लगायत तेह्र बुधी माग राख्दै राजेन्द्र महतो प्रहरले सो पार्टीको झण्डामाजुन उप र जीवन चौधरीलाई पक्राउ गरेको जनाएको छ केही अवरुद्ध गरिएको सडक प्रहरले बल प्रयोग गरी खुलाएको थियो पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनोहरीको बेजौनामा शनिबार बेलुकी भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ मनोहरी तिनका बिस वर्षीय दीपेन्द्र रिमालको ट्रकको ठक्करबाट मृत्यु भएको हो बेरगन्जबाट भैँसी लिएर आउँदै गरेको ना नम्बरको ट्रकले पैदल रिमाललाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो घटनापछि मृतकको आफन्तर स्थानीय बासिन्दाले क्षतिवृत्ति र दोषीलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए सडक प्रयोगमा लापरवाहीका धेरै पैदल दुर्घटनाको जोखिममा परेका छन् आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगर्ने तथा सडक डिभाइडरमा टागिएको डोरी नागेर बाटो काट्ने पैदल दुर्घटनाको जोखिममा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ जनचेतनामूलक कार्यक्रम र बारम्बार सम्झौता पनि अटेर गर्ने गरेकाले धेरै पैदल गाडीको टक्करबाट घाइते हुने र ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको भनाइ जथाभावी बाटो ही गर्ने व्यवस्था नहुँदा यस्तो प्रवृद्धि हट्न नसकेको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढा विगत सड़क खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मुगलिन मुगलिन औसे काठमाण्डु मुग्लिन दमोली पोखराम नारायणगढ प्रसी बुटोल सडक खण्ड पनि खुल्ला छन् खबर को साथ मा, फोटो पॉइंट डिजिटल डिजिटल कलर लाब, फ्लेक्स प्रिंट फोन छपन्न तिर मोबाइल सात सौ तिरफिक बिहान आठ बजे खबर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 जोराम